हुँदै जाने क्रममा विशेष तल्फ एरियामा देखिन्छ कार्यालयहरूको जग्गा केही व्यक्तिहरूको जग्गा परेको अवस्था केही पारी बगरमा केही नेपालतिरकै बगरमा परिणत भएको अवस्था र समग्र रूपमा हामीले हेर्दाखेरि दस हेक्टर जति जग्गा भारततिर परेको हामीले अध्ययनबाट पाएका छौँ त्यो जमिन नदीले धार परिवर्तन गरी नेपालतिर आउने सम्भावना कतिको छ त्यो बारेमा अहिलेसम्म हामीले अधिकारिक रूपमा कुनै जानकारी पाएका छैनौँ पहिलाकै एजिसिजी रूपमा नदीलाई ल्याउन दुई देश बिचहरू अब अलिकति वार्ताहरू हुनुपर्ने उनीहरूको बिचमा सहमति हुनुपर्ने यस्ता कुनै कुराहरू देखिएका छैन अब पानी जता बोगिरहेको छ त्यही आधारमा भन्ने हो भने वारे आउने सम्भावना छैन किनभने भारतले आफ्नोतिर अझै पहिलाको भन्दा पनि राम्रो तटबन्ध निर्माण गरिसकेको छ नेपालको तटबन्धको अवस्था हेर्ने भने अत्यधिक क छोड गतिमा त्यो हुन्छ कि हुँदैन भन्ने पाराले नेपालमा गइरहेको छ यो स्थितिमा तुरन्तै यतातिर ल्याउन सकिएला भन्ने लाग्दैन तर अन्तर्राष्ट्रिय कानुनहरू अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हार्ज नेपालको बिचमा परस्पर हुने कुराकानीहरूको आधारमा यो विषयलाई सल्टाउन सकिन्छ र त्यस्तो कुनै क्षणक देखिएको छैन पारिपट्टि गएको त्यो जमिन नेपालले दावी गर्ने आधारहरू रहन्छ कि रहँदैन यो एउटा समस्या के भयो भने जस्तो आन्तरिक रूपमा खोलाले कुनै मिच्यो बगायो भोलिका दिनमा त्यो लगाएको ठाउँमा बगरमा परिणत भयो भने जसको जग्गा हो त्यसैले जग्गा भोग गर्न पाउने भन्ने नेपाली कानुनमा छ जस्तो नेपालमै पनि आठ सिमानाको कुरो गर्दाखेरि र अन्तर्राष्ट्रिय रूपमा कसैको जग्गा बगायो अर्को देशतिर गयो भनेपछि त्योमा के गर्ने भन्दा कुनै क्लियर कुराहरू छैनन् यो स्थितिमा यो अन्तर्राष्ट्रिय रूपमा सीमा नदीहरू अत्यधिक गम्भीर समस्याको रूपमा रहन्छन् त्यस सीमा नदीलाई होइन सीमा नदीले ओगोटेको भागलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ अन्तर्राष्ट्रिय सीमा मानिनुपर्छ भन्ने एक थरीको भनाइ छ होइन नदीलाई नै मान्नुपर्छ भन्ने एक थरीको भनाइ छ यो विश्वव्यापी रूपमा विवादास्प पर्नै छ क्लियर भएको छैन दुई देशको बिचको सन्धि सम्झौताको आधारमा नै यसलाई फाइनल गरिन्छ यो अर्थमा त्यो नेपालतिर फर्काउन सकिन्छ भन्ने जस्तो लाग्दैन तर पनि कुराकानी गर्यो भने त्यो असम्भव हुन्छ सकिँदै सकिँदैन भन्ने होइन दुई देशको बिचमा निर्भर गर्छ कतिपय व्यक्तिका जग्गा पनि त्यसरी परेको अवस्था छ ती व्यक्तिहरूले अहिले पनि तिरो बुझाइरहेछन् लाल बुर्जा उनीहरूको नाममा छ तर उनीहरूले न भोग गर्न पाएछन् न त्यसलाई रिङ्ग बन्दगी गर्न पाएछन् न त्यसलाई कसैले अरूकोलाई कमाउन लिजमा दिन पाएका छन् यो खालको विगराल अवस्था रहेको छ धेरै व्यक्तिको पनि परेछ भारततिर पनि पर्या छ नेपालकै बगरमा पनि पर परेको छ जुन कमाउ गर्न भौचलन गर्न यो अध्ययन चाहिँ नास्टले गरेको भन्ने छ कसले गरेको हो यो अध्ययन नास्टले यो विषयमा अध्ययन गर्ने भन्दा केही प्रपोजलहरू गर्यो अनि त्यो प्रपोजलहरू अगाडि आइसकेपछि द स्मल अर्थ सानो विश्व नेपाल भन्ने संस्थाले पनि हालिसकेपछि नासले त्यसलाई एक्सेप्ट गर्यो त्यस कारणले जानेको भनेको पनि नास्टमै हो र अध्ययन गरेको भन्ने संस्थाले हो अध्ययन नास्टकै हो र सानो विश्व नेपाल भन्ने संस्थाले कन्सल्टेन्टहरू विज्ञानलाई राखेर अध्ययन गरेको अनि क्षतिको पनि अध्ययन भारे छ कति भाषा हामीले निकालेको क्षतिमा सात अरब बयानब्बे करोड भन्दा माथिको क्षति भएको छ हामीले यो क्षतिलाई तीन तहमा वर्गीकरण गरेका छौँ एउटा व्यक्तिहरूको क्षति एउटा सार्वजनिक क्षति र एउटा अप्रत्यक्ष क्षति निर्धारण गरेका छौँ धेरै बढी इन्डिकेटर लिएर यो डेभलप गरिएको छ फेरि त्यस्तै बाढीको जोखिम कतिको छ यो बाढीको सवालमा यो डिजास्टरको सवालमा जोखिममा नेपाल चौथो जो नम्बरमा पर्छ नेपाल धेरै ठुलो क्षतिको स्थितिमा आउने देश हो उसरी पनि त्यसमा पनि जुन हाम्रो पश्चिमको भूगोल छ हिमालयन अत्यधिक जोखिम युक्त हो क्यों तैंध अवस्था सी हिमलय रेंज से